का हर्समा युनिटी खबर खबर धुराको सकायल गाडमा बग्रेरने संसद निमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख हर्ती सक्रिय भूमध्य सागरमा करिब सात सय आप्रवासी बोकेको डुङ्गा डुब्यो तीन सय चालिस जनाको उद्धार एक जाप्ने जापनी नागरिक द्वारा छियानबे वर्ष में स्नातक तीन पटक का विश्व चैंपियन बक्सर ऑली को निधन प्रभावकारी सूचना काबर नमस्कार फिरकुन्ची मोडुलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेट अनलाइनमा रेडियोपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्षको सकायल गाडमा एक बालिका बेपत्ता भएकी छन् आज बिहान सात बजेपछि को समयमा गाडले बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा मोस्टामाण्डो छ वसन्तपुर बस्ने खडक भुल्की छ छो वर्षीय छोरी करिश्मा फुल बगेर बेपत्ता भएकी हुन् वर्षासँगै गाडमा पानीको भाव बढेसँगै बगाएर ल्याएका काठका मुढाहरू सङ्कलन गर्ने क्रममा एक्कासी पानीको भाव फेरि बढेपछि करिस्मालाई बगाएको र सँगै रहेका अन्य तीनजना बाल बालिका भने ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ डोटीको बनलेगसाथस्थित क्याईसिंह राजमार्गमा पहिरो खस्दा केही बेरका लागि यातायातका साधन पूर्ण रूपमा ठप्प रहेकोमा अहिले साना सवारी साधन चल्न थालेका छन् आज बिहान करिब सवा सात बजेको समयमा माथिबाट एक्कासी खसीको पहिरोका कारण राजमार्ग अवृद्ध भएको हो भारी वर्षासँगै आएको पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ अहिले केही बेरमा बोलाएको बैठकमा केही महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ व्यवस्थापिका संसदमा हिजो आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिएसँगै संसद सचिवालयले आजबाट विधेयक पारित प्रक्रिया अगाडि बढाउन लागेको हो अब मन्त्रालय लगा अब मन्त्रालयगत योजनामा छलफलपछि आर्थिक विधेयक पारित हुनेछ संसद निमावलीमा देखिएको विवाद समाधान गर्न सभामुख ओन्सरी घरती पुन सक्रियता देखाएकी छन् प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बालुवाटारमा भेटवार्ता गरी सभामुख हर्तीले निमावलीमा भएको देखिएको विवाद तत्काल समाधानका लागि पहल गर्नुपर्ने बताएकी हुन् निवली अन्तर्गत संसदीय सुनाइ विशेष समिति गठनमा दलहरूबीच विवाद छ समिति गठनका विषयमा दलहरूका शीर्ष नेताहरूको बैठक पनि निष्कर्षहीन भएको नियुक्ति प्रक्रिया समेत अवरुद्ध हुँदै आएको छ निमावली मस्यौदा समितिले लामो समयसम्म विवाद समाधानको प्रयास गर्दा पनि नमिलेपछि त्यसको टुङ्गो संसदबाटै लगाउने तयारी भएको छ सभामुख घरतीले संसदबाट विवाद समाधान गर्नुपर्ने भए मतदानमा लैजानै लैजाने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गर्दै प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भएको बताएको छ <दिवागे> नेकपा एमालेको स्थायी कमिटिको बैठक बसिरहेको छ प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पछिल्लो समयमा पार्टीमा देखिएका समस्या समाधान लगायतका विषयमा छलफल भइरहेको बताएको छ केही दिन अघि नेकपा माओवादी केन्द्रसँग भएको भनिएको समितिका विषयमा एमालेका शीर्ष नेताहरू विभाजित भएर अभिव्यक्तिहरू दिए दिइरहेका छन् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै सहमति नभएको बताइरहे पनि नेताहरू झलनाथ खलाल र माधव कुमार नेपालले सहमति भएको सार्वजनिक अभिव्यक्ति अभिव्यक्ति दिइरहेका छन् जसका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेपछि पार्टीका नेताहरूका अभिव्यक्ति एकै एक किसिमको बनाउन स्थायी कमिटिको बैठक बोलाएको बताएको छ नवलपरासी र दैलेखमा शनिबार दिउँसो परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् चट्याङ लागेर नवलपरासीको नयाँ बेलहानी छका उन्चालिस वर्षीय रामबहादुर कुमाल र रा दैलेखको चामुण्डा सात जंगलकी आठ वर्षीय बालिका सरस्वती साईको मृत्यु भएको प्रहरीले जनाएको छ चट्याङ लागेर नवलपराजीको बेलहानीमा चारजना घाइते भएका छन् उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ उता दैलेखको चामुण्डामा भने चट्याङ लागेर तीनवटा भैँसीसमेत मरेका छन् भूमध्य सागरमा करिब सात सय आपरवासी बोकेको एउटा डुङ्गा डुबेको छ डुङ्गामा रहेका मध्ये तिन सय चालिसजनालाई बचाए पनि अरु सबै व्यवस्था रहेको ग्रिसका अधिकारीहरूले जानकारी दिएका छन् समुद्रबाट नौवटा सप पनि निकालिएको खबर छ करिब सात मानिस चढेको अनुमान गरिएको उक्त डुङ्गा ग्रिसको क्रेटद्वीपको दक्षिण पचहत्तर माइल टाढा फेला परेको हवाई जहाजमा पानी जहाज र हेलिकप्टरको सहायतामा खोजी र उद्धारको काम भइरहेको छ यी आप्रवासी अफ्रिकाबाट आएका हुन सक्ने अनुमान गरिएको छ्यानब्बे वर्षीय जापानी नागरिक सिगेमी हिराताले सबैभन्दा बढी उमेरमा स्नातक गर्ने व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् उनले जापानको केतो विश्वविद्यालयबाट हालै मात्र सेरामिक कला विषयमा से स्नातक पास गरेका हुन् गिनिजमा ब्लुड ब्लुड रेकर्डर्सले हालै मात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रूपमा उनलाई प्रमाणपत्र प्रदान गरेको जापानिज सन् चार माध्यमले लेखेका छन् हिरासता सन् उन्नाइस सय उन्नाइसमा हिरोसियामा जन्मिएका हुन् विश्व रेकर्डर पछि खुसी भएका उनका साथीहरूले सोही कलेजमा स्वागत गरेका थिए रेकर्डरले आफूलाई निकै ठूलो ऊर्जा दिएको उनको भनाइरहेको छ सो कोर्स पूरा उन, उनले 11 वर्ष लागेको थियो र तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ श्वास प्रश्वासमा समस्या देखेपछि शुक्रबार अस्पताल भर्ना भएका चौरात्तर वर्षका अलिको शनिबार बिहान निधन भएको एनबिसी एन न्युजलाई उद्धत गर्दै समाचार सङ्ख्या रोयल्टर्सले जनाएको छ उनी सन् उन्नाइस सय चौरासीदेखि पार्किन रोगबाट पीडित रहेका थिए गएको वर्ष पिसाबबाट पिसाब नलीमा संक्रमण भएपछि उनलाई पटक पटक अस्पताल भर्ना गर्नु परेको थियो सन् उन्नाइस एक सय एकासीमा व्यावसायिक बक्सिङ खेलबाट सन्यास सन लिएका अलीले बाह्र वर्षको उमेरदेखि खेल... यो सँगै दिउँसो तीन बजीको उनीटी खबर सकिएको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक डड़धुरा को सकाल गाड़ में बगे एक बालिका बेपत्ता पहरो जाआई राजसद को बैठक आज भी बस्ते बैठक में कहीं महत्वपूर्ण विधेयक प्रस्तुत करें संसद नि, निमावली में देखी विवाद समाधान कर सभामुख घर्ती सक्रिय भूमध्य सागरमा करिब सात सय आप्रवासी बोकेको डुङ्गा डुब्यो तीन सय चालिसजनाको उद्धार एकजना जापानी नागरिकद्वारा छ्यानब्बे वर्षमा स्नातक गरी विश्व कीर्तिमान र तीन पटक गर्नु भएकोमा